गाउँ रेडियो थाहा संचार उनान्से दशमलव चार मेगा हर्ज र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले धच गोतामयले लेख्नु सुप्रसिद्ध उपन्यास घामका पाइलाहरू सुनाइरहेका छौ उपन्यास घामका पाइलाहरूले दुई सालमा मदन र साझा दुवै पुरस्कार जितेको थियो यो उपन्यासलाई त्यतिखेरको वीरगंज आसपासको पृष्ठभूमिलाई आधार लेखिएको छ जतिखेर अम्लेखगसम्म रेल चल्ने गर्थ्यो मानवीय सम्बन्धका ससाना आयामहरूमा खेल्दै उपन्यासकार गोतामेले यो सुन्दर उपन्यास तयार पार्नु भएको छ किशोर पवन यो उपन्यासको मूल पात्र हो विकसित हुँदै गरेको तराईको सीमावर्ती सहर र पवनकै आसपास उपन्यास घुमिराख्छ पवनको परिवारमा उसका बुबा पिताम्बर आमा रम्भा र हजुरबा दुर्गानाथ गरी चारजना छन् हजुरबा दुर्गानाथ दमका बिरानी छन् निकै मिजासिला स्वभावका हजुरबाकै कारण पवन रेलवे स्टेशनका हर्ताकर्ता अनलेन्दु भट्टाचार्य र उनकी छोरी अणुसँग नजिकिएको छ पवन र अणु आज सहर घुम्न निस्केका छन् प्रस्तुत छ उपन्यास घामका पाइलाहरूको सातौं अङ्क पवन अणुलाई लिएर अस्पतालबाट बाहिर निस्कियो सहरको पुछारको भागमा अस्पताल भएकोले सहर प्रारम्भ हुने बिन्दु पनि त्यही थियो अस्पतालबाट ढुङ्गा हुर्याए जतिको दूरीमा दक्षिणपट्टि रहेको पोखरीलाई सहरको शिरबिन्दु मान्न सकिन्छ तर पनि जिउँदो सहरको धुकधुकी र त्यसको सजीव चेतनाको आभाज निकै टाढाबाट ग्रहण गर्न सकिन्छ धान मिलका र अग्ला चिम्नीबाट निस्किने धुवा हावाको मत्थर गतिमा बरालिँदै बरालिँदै आकाशिएको देख्दा लाग्छ सिङ्गो सहर चुरोट सल्काएर फुर्सद पल्टिएको होस् साधन अभावग्रस्त र गरिब ग्रामवासीहरूको लागि यो कटमेरो सहर पनि ठूलो आकर्षणको केन्द्र थियो र ती सहर आइपुग्दा आफूलाई कुनै भित्र पसे जस्तै ठान्थे ठूल्ठूला थुल गल्लाका मण्डीहरू जहाँ दिनहुँ लाखौँ रुपियाँको अन्नको बेचबिखन र किनमेल हुन्छ चुन अग्ला अग्ला सेता पक्की घरहरू पान बेच्ने घुम्तीहरू मिठाईका पसल र रेल भ्याउनको लागि हस्याङ फस्याङ गर्दै दगुरी रहने सवारीहरूको अविछिन्न तातीबाट सहरको वैभवको मात्र प्रभाव ग्रामीणवासीहरूमा पर्ने होइन त्यसबाट नगरवासीहरूको सांस्कृतिक श्रेष्ठताट्य रूप में स्वीकार कर दें शहर गांवारिक रूप में संपृक्त करने दुबई का बीच झेनू सांग् हालने काम शहर फर्क गाने तई दिन कोहर को संबंधी चर्चा गांव गांव में व्यक्त भैर थो कह पसल खड़ा भाच तमा कस्ता को नया इंजिन को स्वर कति कोष टाड़ा सुनिन्द आदि आदि शहर जान लगे मानसिन महत्व टो गरिरहेछ म त धेरै दिन भइसक्यो कस्तो राम्रो राम्रो घरहरू बनिसकेछन् पसलको संख्याहरू पनि बढ्दै गाह्रै छ अणु एउटा घरको महडालाई निहालेर हेर्छन् र प्रत्येक पसलको सामु उभिएर त्यसभित्रको सरसामानको परीक्षण गर्छिन् मेरो बाजे के भन्नुहुन्थ्यो यस सहरले उन्नतिको जुन फुर्तिलो पाइला चालेको छ नि त्यसको सम्पूर्ण श्रेय एकमात्र अम्लेन्दु भट्टाचार्यलाई जान्छ रेल यो सहरको जीवन शक्ति हो र त्यसको दक्षता नियमितता र कार्यकुशलतासित गाँसिएको यस सहरको विकासक्रम एउटा स्वचालित प्रक्रिया हुन गएको छ पवनबाट पिताको प्रशंसा सुनेर अणुलाई रमाइलो लाग्छ <laughs> तपाईँको बाजेको कुरै नगर्नुहोस् पहिला पहिले त मैले राम्रोसँग देखाए पनि थिएन अस्पतालमा आज धेरै बेरसम्म उहाँको अनुहार हेरिराखेँ अझ अझ हेरिरहँ जस्तो लाग्ने हुनुहुन्छ उहाँ जीवनमा कहिल्यै कसैको अहित नगरेको शान्त स्वभावको देउता जस्तै व्यक्तित्व छ उहाँको मलाई लाग्छ कुनै नरभक्षी जनावरले पनि उहाँलाई भेटायो भने श्रद्धासा टाकु निहुर्याएर जान्छ यही सोझोपनले गर्दा त राजगाजको काम उहाँबाट हुन सकेन नि घरबार त्यागेर धप्पिनु पर्यो बुढेसकालमा यस्तो कस्तो भोग गर्नु पर्या बाजेको जस्तो स्वभाव मेरो नहोस् भनेरै उहाँले मलाई चाणक्य नीति बढाउने गर्नुहुन्छ चाणक्य नीति चाणक्य नीति बढ्दै हुनुहुन्छ अनि कुन चाहिँ राज्य चलाउनु खोज्नु भएको छ त्यो पनि त सुनौ अनुको कुराले दुवैजना हाँस्न थाल्छन् ए पवन बाबु यो पान खाएर रातो ओठले हाँस्नुहोस् है क्षण साह्रो चार खुट्टे काटको पान पसलभित्रबाट एउटा कालो हाथ पानको बिडा लिएर पवनलाई आह्वान गरिरहेको थियो पवनभन्दा निकै ढड्डु यो उद्दण्ड सहपाठीसित पवन सधैँ बाटो काटेर हिँड्दथ्यो पछौटे सहरको मुख्य सडकमा भर्खरका किशोर किशोरीहरू आफैमा डुबेर कुरा गर्दै हाँस्दै मस्किँदै हिँड्नु सहरवासीको लागि एउटा उदेक लाग कुरा थियो आमा बहिनी वा भान्जी पर्ने स्त्री बाहेक अरूसित कसैको सहयात्रा सहरवासीको लागि निकै दिनसम्म स्वाद लिई लिई उग्राइरहने विषय हुन जान्छ भा पवन राम्री या अस्पतालको क्याम्पबाट निस्केर सड़कमा टेक्नसाथ यसको झस्का उसको मनमा पसिसकेको थियो तर उन्मुक्त आकाशको सीमाहीन विस्तारमा पखेटा फिजारेर उनले चरी जस्ती अणुलाई सहरवासीहरूको घटिया संस्कारको कुरा सुनाएर उनीसित यसरी हिँड्दा पवनलाई पनि कता कता सङ्कोचले कातर तुल्याएको छ भन्ने भ्यौ दिनु अणुसँग कुरा गर्दै जाँदा पवन चङ्ख भएर बीचबीचमा दायाँ बायाँ सुटुक्क हेर्थ्यो अनेक परिचित अनुहार दुष्ट हाँसो लिएर एउटा आँखा कानो पारेर पवनतर्फ हेर्थे भने कोही कोही पवनको ध्यान आकर्षित कुटिल खोकी झेकेर रा पछ्याइरहेका थे पवन सबैतिर हेरेर आँखा नेवरैदिन्थ्यो सडकमा टेकेदेखि इन्चै पिच्छे पवनले आज यो भुक्तमान सहँदै आएको थियो तर अनुलाई अणुलाई यो सब कुरा केही थाहा थिएन उनी त जस्तो घरमा त्यस्तै सडकमा थिइन् आफ्नो अप्ठ्यारोले गर्दा पवनलाई लाग्यो अणु सामान्य भन्दा अलि बढी हाँस्छिन् र सडकमा हाँस्दाखेरि उत्तेजित भएर थप्पडी बजाउने बानी पनि उनको ठिक हो भन्न सकिन्न पवन यस्तो प्रसङ्ग झिक्न चाहँदैनथ्यो जसबाट अणु बढी हाँस्न प्रोत्साहित हुन् ऊ सकेसम्म गम्भीर कुरा झिकेर हाँसुको सम्वेगलाई पन्छाउन चाहन्थ्यो तर अणुको सूक्ष्म विनोदी प्रकृति र वक्रोक्ति उपको दखलले गर्दा पवनको बठ्याइ बेकममा भएर जान्थ्यो सहपाठी पान पसले धेरै पटक कृत्रिम खोकी खोकेता तापनि पवनले त्यसतर्फ ध्यान दिएन अन्त्यमा उसले हार मानेर पान खाने प्रस्ताव स्वीकार गरेको थियो पवनले बडो दयनीय अनुहार लाएर उतिर हेर्यो मानौ ऊ भन्दै थियो कृपया आज एक दिन मलाई क्षमा गरिदिए ओ हो हो हो राधाकृष्णको जोडी यो सडकबाट जाँदा म एक बेला पान पनि खुवाउन नपाउने म के यस्तो अधम छु के भन्छ पवन कालो पान पसलले गुम्तीभित्रबाट करायो बाटो हिँड्नेहरू सबै हाँस्न थाले पवन लाजले भुतुक्कै अणुतिर के प्रतिक्रिया पर्यो भनेर उसले बिस्तारै चोरी आँखाले हेर्यो उनको ध्यान नजिकै रासका रास आँप खनाइराखेको बैलगाडातर्फ थियो राधाकृष्ण भनेको सुनिन् अथवा शिष्टताले गर्दा नसुने जस्तो स्वङ पारिदिइन् पवनले थाहा पाएन पवन अणुलाई पछ्याउने मौका नदिई झम्टेर पान पसलतिर पुग्यो त पापी किन मेरो हुर्मतले लागि परेको साजा साँझ पवन रिसाउँछ यही पापी भएकोले त यो पसलभित्र लडिरहेको छु त्यस अहिल्याको एक लाद खानको लागि है पसलै अणुतिर देखाएर अभद्र किसिमबाट हाँस्छ पवन अनुनय विनय गरी उसलाई थामथुम पारेर आउँछ को हो त्यो के भन्दै थियो अणु सोद्धा त्यो साथी हो मेरो सँगै पढ्छ खाली समयमा चाहिँ आफ्नो बाह पसलमा आएर बस्छ पस अब साँझ पनि पर्नु लाग्यो जाउँ हामी तपाईँको ड्याडी पनि आइसक्नुभयो होला घर पवन सहरको यस स्थानबाट छिट्टै हुम्कर्न चाहन्छ साँझ पर्यो रे भर्खर त रेल आयो देख्नुहुन्न यात्रीहरू भर्खर ओरिएर आइरहेछन् अहिले केको अतार अनु आज नगर दर्शनको फुर्सदमा थिइन् पवन र अणु डुल्दै डुल्दै सहरको मुख्य केन्द्रबिन्दुमा आइपुगेका थिए भर्खर रेलबाट झरेका यात्रीहरू पसिनाले नेतृक्क भेजेर साँझ घामको रापले रातो न अनुहार लाएर सहरतिर ताती लगाएर आउँदै थिए काठमाडौँको शीतल जलवायुबाट तराईको उष्ण प्रदेशमा झर्दा सही नसक्नु गर्मीको उखरमाउलो तालुदेखि पैतालसम्म झर्काउने घाम एक्कासी कतै मूल जस्तो पसिनाको अभिराम भुल्क हो भरभराउँदै उठेका घमौराका असंख्य टट्याउने थोप्लाहरू र निरन्तर तिर्खाइरहने कण्ठ र किल्किलेमा तातो र धित नमर्ने ख पानी रहनु रहने हु नयाँ र कष्टदायक जलवायुमा सामान्य हुनुको लागि शरीरले पनि सङ्घर्ष गरिरहने हुँदा शरीरको तापमानमा केही वृद्धि भएको र मुटुको चाल पनि बढेको जस्तो हुँदा रेलबाट ओर्लिने विशेष गरी पहिलोपल्ट मधेस झरेका मानिसहरूलाई त नयाँ वातावरणले केही बेर हायल कायल तुल्याइदिन्छ ती विलखबन्द भएर कतै शिर र बतास चल्ने बाक्लो छारी भएको ठाउँ र अनुकन्टारको अदृश्य स्रोतबाट लामो भिरालोभरि बग्दै आएको शीतल जलको क्षीण धारालाई पातलो अञ्जुली थापेर तिर्खा मेट्ने इच्छाले काकाकल जस्तै चारैतिर आँखा दौडाउँछ तर त्यहाँ त चारैतिर अग्ला पक्की घर र चिरबिराउँदो घाममा डढिरहेका सेता चुन पोतेका भित्ताहरू मात्र देखिन्छन् एउटी अधवैंशी आइमाई भिजेको चुँदो बुहादारी टाउकोमा घुम्टो जस्तो हालेर टांगा नजिकै आउँछिन् टाङ्गा चालक युवक पसिना र धुलोले भिजेको लुङ्गी गन्जी लाएर गर्दनको ढाडिएको माइल मारिरहेको थियो भाव नै भएर लड्न लागि ए कहीँ लैजाएँ जहाँ शीतल ताप्नु पाइयोस् एकछिनका लागि भए पनि यो पापी पसिन हो बाओस् लौ न के कुरा गर्नुहुन्छ हजुर ठन्डी ताप्ने ठाउँ त तपाईँ उतै छोडेर आउनुभयो है अब मेरो यो टागा न तपाईँले चितलाङ लैजान सक्छ न कसले खाने अब यो सहरमा तपाईँले भने जस्तो शीतल खाने ठाउँ कहीँ छैन हजुर युवक हाँस्दिन्छ र घोडा सोठ्याउने कोर्राको बिडले आङ्कन्याउन थाल्छ ढिक्कार होस् तँलाई र तेरो यो यो चुत्थो सहर बनाउँदोलाई चारवटा सेतो घरखडा गर गर्दैमा सहर हुन्छ कि सहरको त सभ्यता हुन्छ पोसाक हुन्छ भाषा हुन्छ के छ यहाँ दुई बिडा पान पाय थुक्यो हिँड्यो अनि सहरिया भन्टान्यो आफूलाई सहर भने त त्यो ठाउँ हो जहाँबाट हामी आएछौँ अहिले यस्तो यो घोडाको लिदिएर नाल गनाउने नर्कमा त म त हग्न पनि आउने थिइनँ महिला विकृत अनुहार लगाएर चिच्याउँछन् यता टाङ्गावाल युवक आफ्नो पुख्यौली थलोको अनादर भएकोमा केही उत्तेजित हुन्छ अनि हजुर आफ्नो इन्द्रासन छोडेर किन यो नर्कमा पाल्नु भएछ वर्षभरि पसिना बगाएर हलोको मूठ अ कोदालोको बिड हातबाट हट्ने नदी यहाँका खेतालाले भित्रको बाली उठाउन आउनु भएछ तपाईँ जो छ नि एक दिन मात्र एक दिन त्यो खेतालासित साटेर हेर्नुहोस् अनि थाहा पाउनुहुन्छ उब्जाउनु अरू सोहर्नुमा फरक के छ हामी जो छौँ कि तपाईँको अन्नदाता हो है तपाईँको उच्च संस्कार भव्य पोशाक र भाषाको बनावटमा हाम्रो पसिनाको आशीर्वाद पनि छ नबिर्सिनुहोस् कुरा हेर्नु कुरा यसको मान्छे फोहरी भए पनि बुद्धिमा नै कुरा गर्दोरहेछ त तँलाई हकार्य होइन ए मैले मैले त यो सहरका मानिस पनि कमसेकम आफ्नो पसिना पुसिना सिकुन् र सफा सुगर बसुन् पो भने त महिला केही मन्द हुन्छन् त को सुगरी हजुर गर्मीले गर्दा दिनको तिन पटक नुहाउने हामी कि जो हिउँमा नुहाउनु त परेजाओस् पानीसम्म पनि छुँदैन है फेरि पसिनाको कुरा गर्नुहुन्छ त्यसबाट त शरीर मन दुबैको माइलले निकास पाउँछ है आत्मसफा सफा हुन्छ युवक पनि अलिक शान्त हुन थाल्छ एता महिला हाँसेर उसको शरीरतिर देखाउँछन् ए कुरो चाहिँ कस्तो गर्छ तेरो मनमा त ते झन् धेरै मैलो रहेछ त टाढादेखि आएको पाहुनालाई आफ्नो सहरमा त स्वागत पो गर्नुपर्छ झपार्छ नि अब म त चिसो ठाउँमा हुर्किएँ हेर अब तातो फाँटमा जन्मिएस त देश त एउटै हो नि त हाम्रो हो तेरो सहर शीतल र मेरो सहर गरम भए पनि हामी एउटै ढुङ्गाको आउँछु यार हो कि होइन हाम्रो भूगोल र इतिहास एउटै हो कि होइन महिलाको कुरा सुनेर युवक केही लज्जित हुन्छ र हाँसेर भन्छ हो हुन त हो हजुर अब कहाँ जानु छ तपाईँलाई अब म पुर्याइदेऊ आउनुहोस् आव, अब टाँगामा चढिहाल्नुहोस् तपाईँको पसिना पनि हावाले आफै उमाउँछ जिउ पनि हलुको हुन्छ पवन र अणु नजिकै उभिएर महिला र टाँगा चालक युवकको भनावैरी सुनिरहेका हुन्छन् दुबैको ठटाक ठटुक तिनको लागि निकै रमाइलो समय कटनी गर्ने प्रसङ्ग हुन जान्छ पछि महिलाको कोमलता र देश प्रेमको भावनात्मक अभिव्यक्तिले युवकलाई नेले पनि ती दुवैलाई निकै प्रभावित तुल्याएको थियो के आइमे रेजी आगाले पोले युवकलाई पनि नाकमा नत्थी लगाएर हिँडे त्यो युवक जो थियो नि सुरुदेखि बीज बमन गरिरहेको कि होइन गर्मीले आकुल ब्याकुल हुँदैमा त्यो महिलासित त्यति चिडिनुपर्ने कुनै कारण पनि थिएनन् त्यसले अणु पवनसित भन्दा छैनन् <laughs> अब महिलाले महिलाको पक्ष लिएपछि मैले पनि अब युवकको पक्ष लिनै पर्यो हो कि होइन त्यसले महिलाको मर्ममा बिजने गरी हिर्काआएपछि बल्ल ती महिला कोमल भाकी देशप्रतिको साझा स्नेहको कुरा झिकेपछि आपसको सबै मनोमालिन्यता स्वत समाप्त हुन्छ र त्यसको सामु टोल र सहरको कुनै भेदभाव टिप्न पाउँदैन छाड़े प्रसंग नर्क सु को संवाद सुरू जिसमें स्त्री पुरुष को हम थाप का लामा लामा काल्पनिक कथ जोड़ी जान पवन यहां पर प्रसंग को अंत्यी रेलवे धाव में थी चियापसल हो सहरको एकमात्र चिया पसलतिर औला उज्याएर अणु देखाउँछिन् पवन हो भन्ने सङ्केत सहित टाउको हल्लाउँछ तर तत्कालै उसको सहज चेतनाले निकै टाढाबाट एउटा नयाँ सङ्कट चाल मारेर आफूतिर आइरहेको भेउ पाउँछ लौ न पवनजी त्यो पसललाई देखेर मलाई चाहिँ एकदम चिया खाउँ खाउँ लाग्यो यो चियाको तल, -तल पनि हेर्नुहोस् विचित्रको हुन्छ त्यो के अलायम राख्छन् नि त्यस्तै ठ्याक्कै ठिक टाइममा हात हर भएर यो उनको चिया खाने समय हो खाने भने अणुले घुमाउरो सङ्केत दिन्छन् यो पसलको चिया खानेर भने हानि गर्छ नि यसले त स्वास्थ्यमा होइन घरै पुगेर खान ठिक होला अप्ठ्यारो टार्नको लागि पवनले प्रस्ताव गर्छ सहरको केन्द्रमा भर्खरै एउटा चिया पसल खोलेको थियो कलकत्तामा बिसौँ वर्ष चिया पसल थापेर बसेका एक स्थानीय व्यक्ति विदेशमा बस्दा बस्दा वाक्क भएर फर्किएका थिए यताबाट जाने मानिसले सुनाइदिएका थिए कि अब त हाम्रो सहरको शोभाको लागि एउटा दुईवटा चियापसलको ठूलो खाँचो देखिन गएको छ चियाको भोगी बङ्गालीहरूको धित मार्ने सिप लिएर आफ्नै सहरका मानिसहरूलाई चिया बनाएर खुवाउन थाल्नुहोस् तपाईँको चिया पसलमा बिहान झेसमेसदेखि आधी रातसम्म मानिसहरूको घुइचो लागिरहनेछ सहरमा त्यतिखेरसम्म चियाको अम्मल खासमा भन्ने हो भने बसिसकेको थिएन झरी बादलको दिन वा रुगाखोकी लाग्दा घरमा चियाको लागि कसौडीमा पानी बसाइन्थ्यो र दाल पकाउने पद्धतिबाट चियाका सबै सर्जाम एकैचोटि हालेर उमाल्ने चलन थियो अनि ढलोटका गिलास कचौरामा थापेर खाने गरिएको थियो त अब नया चिया पसल सबैको लागि ठूलो आकर्षणको केन्द्र बनेको थियो चिया पनि यति मिठो र स्वादिलो पेय हुनसक्छ भन्ने कुरा शहरवासीहरूले पहिलोपल्ट थाहा पाएका थिए आफूलाई जतिसुकै रोके तापनि चिया खाने मानिसलाई विवश तुल्याउँथ्यो र पाइला पसलतिर स्वचालित रूपबाट लम्किन्थे केही समयभित्रै सिंहै सहर चियाको अम्मलले रन्थनी नपुग्यो महिलाहरूको त्यहाँ गएर खाने आँट नभए तापनि घर बसेर ती चियाको कथा हल्ने गर्थे पवनको बा आज फेरि चिया खाएर आउनुभयो होइन हो त कसरी थाहा पायो फेरि तिमीले कसरी थाहा पायो भन्नुहुन्छ म त तपाईँले स्वाद मानेर खाएको भातको एक एक गाँसको पनि गन्ती गर्छ मैले कतिचोटि विचार गरिसकेको छु जुन दिन चिया खाएर आउनुहुन्छ त्यो दिन भात खाने रुचि गर्छ तपाईँको <laughs> ठिकै भने आज मैले दुईचोटि खाएँ र कस्तो मिठो बनाउँछु भने नि त्यसले जति खाए पनि हात भरिन्न मैले त के सुनेको छु नि पवनको बा त्यसले चियामा अफिम हालेर पकाउँछ अरे हेरिरहनु होला एक दिन सिँगै सहरका मानिसहरू कामधन्दा छोडेर अफिमको नसामा लट्ठेर सुति राख्छन् पनि त्यो अफिम चाहिँ हुनु भएन भने म आफ्नो कान काटिदिन्छु हेर्नुहोस् ए नका जे नयाँ चिज आए पनि सहरमा यति हल्ला चल्छन् रेल चल्दा के भन्थे सानसानो केट केटीको परिरहेको थियो भन्थे त्यहाँ चाहिँ त्यो क्वार्टर बन्ने बेलामा के भन्थे त्यहाँ बस्ने मानिस बाँच्दैन भन्थे अब हेर्दा हेर्दा चियालाई अफिमको झोल भने सुन्न पर्यो यी कानले खाइरहेको छ कति दिन भइसक्यो पिताम्बर शान्त स्वरमा पत्नीलाई भन्छन्ड र कठबारबाट बाजे बोल्दा बोल्दै अड्किनु भयो पवनले बाजेको मुख छोपिदिएर वाक्य पूरा हुन दिएन बुढा झस्केर पश्चातापको स्वरमा खासखोस गर्न थाल्छन् हेतरे का पवन मैले धेरै नै बोलेको अरे आज लोनेस भाष्ने कुरा गरिरहेको एक त मैले कानै नथाप्नु पर्ने दोस्रो यो बिचमा बोलेर मैले बडो घटिया काम गरेको छु के हुन्छ हुन्छ यो थोतुन होला कहिलेकाहीँ बिना सिती बहालिन्छ है के के गर्नु छ हजुरबा तपाईँ नि अब उता सुन्नुहोस् बम पड्किएको म त हिँडेँ तपाईँलाई यो गाली गरेको सुन्न यहाँ बसिराख्नु सक्दिनँ पवन कठबारबाट गोली छेडे जस्तै गरी फुत्त निस्केर बाहिर सडकको दोहरी लत्तामा मेसिन पुग्छ बाजे पटकाको डोरीमा आगो लाएर प्रत्यक्ष गरे जस्तै पिताम्बरको गर्जनको लागि कान थापिरहनुहुन्छ तर आज सधैँ जस्तो हुँदैन आशाको ठिक विपरीत उताबाट बडो शान्त र हँसिलो स्वर आएको सुनिन्छ मेरो पित्त चियाले बढ्दैन अन्यायले बढ्छ यसरी हाड घोटेर गाङ गरिरहेको परिवारको लागि कुनै सुख शैल जुटाउन सक्दिन म धालेको हालेको घोडा जस्तै एउटा सीमित घेरामा मात्रै उफ्री उफ्री चरिरहेको छु यही अभावको चिच्याट र त्यसबाट मुक्तिको लागि मामा हुने छटपट्टिले नै मलाई कुपित तुल्याउँछ पिताम्बर हाँस्दै बाहिर निस्किन्छन् अब यो चिया त आजकल ए जस्तो भएको मलाई राम्रो पो गर्छ होइन भने त पैँतालादेखि टाउकोसँग उहिलिसकिसक्थेँ शक ए <laughs> पवन कि आमा ल म फेरि त्यही अफिमको जलखाना ए पवन कहाँ गथ्यो काँथर बिना सित्तै डराएर कुलेला ठोक्यो अनि दुलै पनि भाइ हो अब त्यसले चिया खाएकोमा यो ठासठुस नगर उसले जे गर्दा शान्ति पाउँछ त्यही गराउँथ्यो हामी पनि त्यसैमा रहनुपर्छ अब के गरिहाल्छ जहाँ अब दुई चार घुटको चियाले उोको बापुलाई हेर बिस वर्षदेखि खाँदै आएको चिया अटुट निरन्तर ठमठमा आउँदै हिँडिहाल्छन् र कहिले चिया नखाने यस्तो रोगी पिलन्दरे डी हुनुहुन्छ चियाको भक्त बिस वर्षदेखि अटुट चिया खाँदै आएको कुरो बडो गर्वसाथ भन्नुहुन्छ तर हामीलाई चाहिँ फेरि नखा भन्नुहुन्छ के भन्नुहुन्छ थाहा छ चिया खाने चुरुट खाने विस्की खाने उमेरका बेग्ला बेग्लै तहहरू हुन्छन् त्यस बमोजी पनि खानपिन गरेमा शरीरले स्वागत गर्छ तह नागेमा शरीरले विपरीत प्रतिक्रिया देखाउन थाल्छ तर ड्याडी ड्युटीमा गए बेला चाहिँ म सुत्कै चिया बनाएर खाइदिन्छु त्यही भएर घर घर चिया खाउँला भन्ने चाहिँ कुरै नचिताउनु हेर्नुहोस् अनु त्यही पसलमा चिया खाने इच्छा व्यक्त गर्दछिन् पवन मनमनै भन्ठान्छ धर्मसङ्कट यस्तै अवस्था पर्दाखेरिलाई भन्छन् होला अणुको यति सानो अनुरोधको कसरी अवहेलना गर्ने बरु शिष्टता अनुसार यो प्रस्ताव स्वयं पवनबाट पुग्नुपर्ने थियो तर चिया खान लाग्दा अनेक कठिनाईहरूको पनि सामना गर्नुपर्ने अवस्था पवनले मनमनाइ अड्कल गरिसकेको थियो अहिलेसम्म त्यस पसलमा कुनै महिलाले चिया खाइरहेको कसैले देखेको छैन त्यहाँको बस्ने व्यवस्था पनि यस्तो छैन जहाँ छोरी मान्छेलाई बसालेर चिया खुवाउन सकियोस् दुवैतिर लामा लामा बेन्चहरू राखिएको छ जसमा बसेर दुवै लहरका मानिस मुखामुख गरी हातमा माटोको ठुलो पालामा तातो चिया सुर र सुर ध्वनि गर्दै खाइरहेका हुन्छन् एक पाला चिया खान झन्डै आधा घन्टा लगाउँछन् र आकाश पातालको गफ चुटी चुटिरहन्छन् कतिपटक त घटिया र अश्लील प्रसङ्गको पनि चर्चा चलिरहेको हुन्छ त्यस्तो चिया अणु जस्ती सभ्य केटीलाई कसरी लिएर जाने के अणुलाई यो सबै कुरा थाहा होला उनी जस्तै अल्मस्ती केटीलाई जस्तो घर त्यस्तै पसल त्यहाँ पनि कुनै कुरा झिकेर थप्पडी पिटी हाँस्न थालिन् भने के होला कसैले अपमानजनक केही भनिदियो भने मैले कोसी त लट्ठी मुङ्ग्री गरिरहने त्यो त सामाजिक सङ्कटको कुरा भयो यसका साथै आर्थिक सङ्कट सम्हाल्न पनि पवनलाई कम त गाह्रो थिएन चिया खाइसकेपछि कसरी पैसा तिर्ने अणुलाई तिर्न लाउनु एउटा पुरुषको लागि लाजमार्न कुरा भयो आफूसित पैसाको नाममा फुटेको कौडी पनि छैन छ भने त्यही दस रुपियाँको नोट मात्र छ त्यो झेक्नासाथ अणुले थाहा पाउने फेरि जब त्यो पैसामा आफ्नो हक छैन भने निर्लज जस्तो गरी कसरी तिर्न अघि हेलो पेटी बोय तपाईँ एकैछिनमा कता हराउनुहुन्छ भने मैले चियाखाना जाऊँ भने सुनेर तपाईँ त दार्जिलिङतिर पो हराउनु भयो कि क्या चाहे कस्तो तलतल भइसक्यो मान्छेलाई अणुले पवनको काँधमा हात राखेर रा पसलतिर रा तानिन् पवन झट्ट उनको हात पुग्ने दुरीबाट पन्चिँदै चिया पसलतिर लाग्यो र बाहिरबाट देख्यो प्रशस्त घुइँचो थियो पसलमा मन कडा गरेर पवन चिया पसलको खुडकिलोमा उक्लिन थाल्यो अनि एकाएक आइरहेको अणुलाई बिस्तारै भन्यो आज एकदम घुइँचो छ यहाँ यहाँ चाहिँ नहाँस्नु होला है प्लिज ल के भन्नुभयो नि त्यो फेरि यहाँको घुइँचोसित मेरो हाँसोको के सम्बन्ध हाँसो अनि कसरी रोकिन्छ भन्नुहोस् त त्यस्तो एक्लै हुँदैन आउँछ कहिले कहीँ घुइँचो भए पनि आउँछ बर तपाईले पो हँसाउनु भयो यस्तो नमिल्ने कुरा गरेर उनी पसलभित्र पस्दा आफ्नो स्वभाव अनुसार थपडी फिटेर फेरि उन्मुक्त रूपले हाँस्न थालिन् भुतुक्क भएर पवनले आँखा चिम्लियो एउटी युवतीको यति उन्मुक्त हासो त्यहाँ बसे जति कसैले पनि सुनेका थिएनन् होला बाहिर फेरेको त के कुरा घरभित्र समेत तिनका पत्नीहरू खुलेर हाँस्दैनन् त्यहाँको समाजमा केटीहरूलाई बामे छरिदेखि नै आमाहरूले औंला ठडाएर ल है छोरीले ज्यादा हाँस्नु हुँदैन भन्छन् आकल कोही आइमाई घरमा ठूलो स्वरले हाँसिहाले पनि एउटा गम्भीर अदबपूर्ण मालिकको स्वर कतैबाट आएर हाँसोको लागि खुलेको मुखभरिको बोजो लगाइदिन्छले मात्रै हाँस्छन् अब अबदेखि यसरी हाँस्नु छ भने जाओस् माइती आफ्नो बाबुआमालाई देखाओस् बङ्गार हामी त इज्जतदार घरानी हौ आइमाईको यस्तो हाँसो छैँदैन यहाँ यहाँ कठोर सामन्ती सदाचारको विपरीत अणुको उन्मुक्त हासो सुनेर सिङ्गे पसल स्तब्ध हुन्छ सारा कोलाहल एक्का सिद्धानको लाग्छ र सबै अणुतिर कुनै इन्द्रलोकबाट चिया पसलमा बाटो भिराएर उर्ले अप्सरा जस्तै गरी हेर्न थाल्छन् अधुवैंशी चिया पसलले पनि स्तब्ध थियो कहिले कुनै स्त्री जातिले नचियाएको पसलमा आज यी किशोरी कहाँबाट आइपुगिन् बिसौँ वर्ष बंगाल बसेर उनको महिलाप्रति सम्मान र भद्रता प्रकट गर्ने बानी भइसकेकोले उनी बनाउँदा बनाउँदैको चिया छोडेर उठे र अणुको स्वागत गर्दै उनलाई बसाउने व्यवस्था गर्न थाले अणु कुनै सङ्कोच नमानी एउटा बेन्चको छेउमा गएर के बसेकी थिइन् अरू बसेकाहरू बिजुलीको झड्का लागे जस्तै गरी उठेर त्यस बेन्चलाई रित्तो पारी एक छत्र अणुका लागि छाडिदिए पवन साथै गएर बस्यो चिया पसलले ग्राहकहरूलाई आग्रह गर्छ ल है जो जो चिया खाइसक्नु भएछ पैसा तिरेर पाल्नुहोस् अब जो खाना बस्नु भएछ उहाँहरू चाहिँ मेरो पसलमा आउने भए कि यी मैयाको विचार गरी शिष्टतापूर्वक कुरा गरिदिनुहोस् अब हेर्नुहोस् बिस वर्ष कलकत्ता बसेँमा अब त्यहाँको लागि त यति साधारण कुरा छ महिला पनि आउँछन् पुरुष पनि आउँछन् तर यो सहरको कुरै नगर्नुहोस् बरु बरु मैया कसकी छोरी हुनुहुन्छ कोनी ए हाम्रो रेलवेको लोको बाबुकी छोरी पबले परिचय फर्माउँछ तब त म मान म मनमा भन्छु छोरी मान्छेको यो फरासिलो चरित्र बङ्गाली जाति बाहेक अरूमा हुँदैन यो जाति जो बाबु यो जातिले म ठुलो उपकार गरेको छ मलाई जन्माउने देश यो हो म यसको माया गर्छु है तर मलाई हुर्काउने र मेरो खुट्टा टेका बङ्गाललाई छ म त्यसप्रति श्रद्धा राख्दछु अनि उनी एउटै बेन्चमा अटेस मटेस गरिबसेका ग्राहकहरूसित करझोरी भन्दछन् अरे भाइ हो अब म केही बेरको लागि यो सहरमा छैन है मेरो मन जो जोड्छ मेरो आत्मा जोड्छ बङ्गालमा पुगेको छ मेरो पसलमा यी हेर्नुहोस् आज साक्षात्क्ष्मी पाउ लाग्नु भएको छ अब कृपया बिन्ती मलाई उहाँको स्वागत सत्कार गर्न दिनुहोस् अब आजलाई यो चिया विया यत्तिकै तसर्थ आज मलाई कृपया फुर्सद दिनुहोस् तपाईँहरू है उसको अनुरोध सुनेपछि ग्राहकहरू एक एक गरी हिँड्दछन् र एकैछिनमा पसल रित्तो हुन्छ एकछिनपछि चिया विक्रेताले दुईवटा ठुल्ठुलो रिकापीमा मिठाई र केही नुनिलो वस्तु ल्याएर दिन्छ अणुले रिकापी स्वीकार नगरी चिया मात्रै खान आएको भन्छन् कस्तो कुरा गर्नुहुन्छ मैया अब तपाईँहरूलाई यो खाजा जो खुवाएछु नि मैले ए मेरो सानो स्वार्थ छ यसमा अब यसले तपाईँलाई पसलमा के बेर अल्छाइ पनि राख्छ र म तपाईँसित बङ्गाली भाषामा कुरा पनि गर्न पाउँछु जिब्रो फड्काएर लेग्रो तानी तानी यो भाषा बोल्न नपाउँदा मन मेरो कति दिनदेखि उदास उदास छ बुझ्नुभयो त हामी मामुली मानिस हेर्नुहोस् अब लोको बाबु जस्तो ठुलाबाट कहाँ कुरा गर्न जाने ह्याउ आउँदैन अब कहिलेकाहीँ जिब्रोमा साँध लाउनु त्यो ठुलो रुख भएको औषधी कसैले छ नि बनर्जी अब त्यहाँ जान्छु तर त्यहाँ भाषाको भोक मेटिँदैन अब गाउँले रोगीहरूसित उनीहरूकै भाषामा बराबर बोलिराख्नु परेकोले होला उसको आफ्नो भाषा पनि अनेक स्थानीय भाषासित मिश्रित भएर जोगी तरकारी जस्तो हुन गएको छ यति भनेर उनी चिया बनाउनतिर लाग्छन् र धारा प्रवाह बङ्गाली भाषामा अनुचित वार्तालाप गर्छन् भाषाको लालित्य बङ्गाली परिवारको चालचलन रसवास र कलकत्ता सहरको विशालता आदिको वर्णनमा ती डुबै डुबेका हुन्छन् पवन अस्तित्व विहीन भएर बसिरहेको हुन्छ तर पनि ऊ प्रसन्न जति अप्ठ्याराहरू आइलाग्ने आशंका उसले गरेको थियो ती सबै हावाले बादललाई फाँडेर लगे जस्तै निर्मूल हुन गएका थिए चिया विक्रेताले जुन ठुलो सम्मान अणुलाई प्रदान गर्यो त्यसबाट पनि ऊ मनमा नै प्रसन्न थियो जहाँ चला चलाइ रे कागज के दो पंख लेके उड़ा चला जा रे जहाँ नाना का ये या तर अब एउटा नयाँ भयले उसलाई बिस्तारै बिस्तारै फुङ्न थालेको थियो पिताम्बर हिजो आज औधी चिया खान पल्केका छन् अहिले साइडिङबाट काम सकेर साइकलमा हतारिँदै चियाको लागि आइपुग्न बेर छैन अनि अनुचित यहाँ देखेर के भन्ला बाबुले अनुचितको सम्पर्क एउटा संयोग मात्र थियो जसबारे उसले घरमा कसैलाई केही भनेको थिएन र यसमा भनिरहन आवश्यकता पनि थिएन पिताम्बर यहाँ पसिहाले भने उनलाई पनि अप्ठ्यारो पवनलाई पनि अप्ठ्यारो हुन जाने भएकोले पवनलाई त्यहाँबाट छिट्टै हिँड्ने खुटुटी चल्छ तर के गर्ने दुवैजना भङ्ग बखानमा यसरी चुरलुम्ब डुबेका थिए कि त्यो भावनात्मक तन्द्रा भङ्ग गर्ने साहस पवनले बटुल्नै सकेन दुवैको वार्तालापबाट टिप्पण गरेका केही संस्कृत शब्दावली र हाउ पवन खुलस्त बुझ्न समर्थ नभए तापनि केही अन्सार पाउन थालेको थियो यता अणु भने चिया खाँदै त्यसको स्वादको प्रशंसा गरिरहेकी थिइन् धेरै धेरै धन्यवाद यस्तो मिठो चिया खान दिनुभयो तपाईँले मलाई त के लाग्यो भने कलकत्तामै छु कुनै त्यहीँको पसलमा बसेर खाइरहेको छु अब के गर्छु म थाहा छ ड्याडीको आँखा छलेर म थर्मस पठाउँछु तपाईँले तपाई त्यसमा चिया भरेर पठाइदिनु होला अनि म एकैचोटि तिन चार कप खान्छु हेर्नुहोस् ल अब अहिले चाहिँ जान्छु हामी अणु उठ्छिन् पवन पनि उठ्छ हातको सानो ब्याग अणु खोल्न खोज्छिन् पवन पनि आफ्नो हात खल्तीभित्र हल्छ यता चिया विक्रेता जो उभिरहेको छ ऊ हात जोड्छ ल ल ल के गर्नु लाग्नु भयो पैसा तिर्ने कुरा चाहिँ सोच्दै नसोच्नुहोस् है मैले जुस पसलमा लक्ष्मीको स्वागत गराएको छु अनि म अनि म पैसा तिराउँछु त्योभन्दा अधर्म काम हुन्छ के? मलाई लज्जित नगर्नुहोस् ए बाबु तिमी पण्डित बाजेको नाति हो भएन ए पण्डित बाजेलाई पनि मैले सम्झेको छ भन्दिनँ र एक दिन उहाँलाई चिया खान ल्याइहाल्नु अनि त म तिनै पुस्तालाई चिया खुवाउनु पाउँछु अब तिम्रो बुवाको आउने बेला पनि हुन लागेको अब कागज दो पंख लेके पायरे जुबान पे जो मोहमाया नमक लगाए रे, के देखे ना ना ना रे। क्या देखे न भाले न जाने न दायरे दिशा हरा क्या मुनबोका मुंटारे चिया पसल निकै टाढा छुटिसकेको हुन्छ रेलवे क्वार्टरका घरहरू साँझको प्रकाशमा राता पहाड़का थुम्काहरू जस्तै देखिन्छन् रेलवे यार्डभित्र पसेपछि -पसे अणु भन्छन् आजको दिन एउटा राम्रो बित्यो म त निकै थाकिसकेका थिएँ तर चिया खाइयो नि हामीले त्यसपछि एकदम ताजा फेरि बरु पसलमा तपाईँलाई अलिक पट्यार लाग्यो होला ए के को लाग्नु उसले चाहिँ त्यो स्वागत गर्यो नि उसले एकदम रमाइलो लाग्यो मलाई चाहिँ जस्तो देख्यो उस्तै भन्यो साक्षात््मी प्रशंसाको प्रतिक्रिया थाहा पाउन पवन अणुको अनुहारतिर हेर्न थाल्छ अब देवीकै उपमा दिनु थियो त मलाई लक्ष्मी नभन्नु न काली भने अब हुन्थ्यो बरु अनि अनि आफ्नो बारे चाहिँ नभन्ने त नै तपाईँ के जस्तो नि अब लक्ष्मीलाई लिई लिइकन पवन कुमार लक्ष्मीको बहान भएन त पवनको ठट्टा सुनेर अणु सिँगै क्वार्टर हल्लाउने गरी हत्केला ठटाइठाई हाँस्न थाल्छिन् रमलिन्दु भट्टाचार्यको गम्भीर स्वर बंगलाभित्रबाट आएको सुनिन्छ तर अणु हाँस्न रोक्दैनन् पवनलाई लाग्छ लोको बाबु निकै रिसाएर प्रतीक्षा गरिरहेका छन् क्यारे दुवैजना मूल ढोका खोलेर बगैँचामा आइपुग्छन् अनि बेबी के कुराले गर्दा हाँस्यो मलाई पनि सुनाऊ यसरी नै हो हाँस्ने स्वतन्त्र स्वास्थ्यको लागि बन्दा ठुलो पोष कुरो अरू केही पनि छैन लोको बाबु वेदको मेच हालेर हरियो चौरमा अमृत बाजार पत्रिका लिएर बसेका थिए बडो प्रसन्न र खेलाचीको मोडमा अणुले चिया पसलदेखि पवनको ठट्टासम्मको सबै वृत्तान्त बेली बिस्तार लगाएर सुनाउँछिन् अमलिन्दु निकै रस लिएर सुन्छन् पवनको ठट्टा सुनेर उनी पनि सिँगै जिउ थर्कै थर्कै हाँस्न थाल्छन् गुड गुड गुड यसैलाई भन्छन् भेरी तिमै निकै बुद्धिमान छौँ त्यो थाहा पाउन कुनै परीक्षा परिचय लिइरहनु पर्दैन भात पाके नपाकेको एक दुईसित छापी थाहा हुन्छ हेर ल र एउटा कुर्सी ल्याएर यहाँ बस् म एउटा प्रस्ताव राख्छु पवनजीसित सर हजुरले मलाई पवन मात्रै भने अझ वर आउने साहस हुन्थ्यो मलाई पवनले बडो अधुप साथ भन्छ ठिक छ ठिक छ म तिम्रो बाजेको धौतरी भएकोले मलाई तिम्रो प्रस्ताव मान्न कुनै सङ्कोच छैन तर म पनि एउटा प्रस्ताव राख्छु तिमीलाई त्यो पनि तिमीले मानिदिनु पर्छ ठिक छ चा? भट्टाचार्य प्रस्ताव राख्नु अगावै आफ्नो पाइप छल्काउँछन् सर त्यसलाई प्रस्तावको सट्टा बरु आज्ञा भन्ने कि त्यसो भन्दा कस्तो होला अनिपुत्र त्यो मलाई शिरोधार्या गर्न सजिलो हुन्छ सर पवनको विनयशीलताबाट अमलेन्दु भट्टाचार्य निकै प्रभावित हुन्छन् अब हेर पवन म धेरै लामो भूमिका बाँध्दिन छोटकरीमा भन्छु तिमी भोलिदेखि अणुलाई बढाउन आऊ अब यही अरू यहीँबाट जाँच दिँदैछ त्यसको लागि नेपाली पढ्नु पनि जरुरी छ अब त्यस त्यसबाहेक अरु विषयमा पनि तिमी उसलाई सहयोग गर्न सक्छौ भट्टाचार्य पवनतिर हेर्छन् तर तर सर म स्वयं विद्यार्थी छु अरू कसैको गुरु हुनु खोज्नु अनधिकार चेष्टा हुन्छ कि कहाँको अनधिकार चेष्टा तिमी गुरु होइन ऊ सहायक अरूलाई सिक्न सघाउ पुर्याइदिने तिमीले जाने बुझेको कुरा पनि बाँड्ने यसबाट तिमीमा भएको केही पनि रित्तिँदैन हेर बरु झन् खारिन्छ हुन्छ सर म तयार छु तर तर एकपल्ट घरमा पनि सोध्नुपर्छ कि ठिक छ ठिक छ पिताम्बरजीलाई सोध अथवा पण्डितजीलाई सोध उहाँहरूले पनि नाइ नास्ती गर्नुहुने छैन हेर छोरो इलम्बा लाग्यो भनेर झन् साह्रो प्रसन्न हुनुहुनेछ अनि अर्को कुरो पनि सुनाइदिनु त्यति टाढादेखि आएर दिनु पढाउँछौ त्यो काम म सित्तै गर्न दिन्न त्यसको लागि यो तलब त नभनु महिनाको बिस रुपियाँ तिमीलाई पुरस्कार सरह दिन्छु लोको बाबु आफ्नो प्रस्ताव राखेर रा चुप लाग्छन् एता पवन पवनले पारिश्रमिक बारे कुनै कल्पना समेत गरेको थिएन लोको बाबुको विश्वास पात्र हुन पाउनु र अनुको दैनिक सहवास पाउनु नै उसको लागि मनज्ञ भइसकेको थियो जसले गर्दा कुनै घकिलो ढुकुटी भेट्टाए जस्तै उसको मनमा आनन्दका अग्ला अग्ला छाल छुत्ती खेलिरहेका थिए भित्रको हुँडलो बोल्दाखेरि कतै नपोखियोस् भने पवन सकेसम्म आफूलाई शान्त तुल्याएर बसेको थियो टाप उज्याएर उताउलिएको मनको घोडाको रास तानेर रा मुखमा कृत्रिम गम्भीरताको मुकुण्डो लगाइराखेको थियो अमलेन्दु भट्टाचार्यको पारिश्रमिक बारेको प्रस्तावले उज्यान ग्रन्थनी हो अभावग्रस्त परिवारमा हुर्केको पवनलाई पैसा कमाउनु बडो कठिन काम हो भन्ने राम्ररी थाहा थियो दिनभरि भीषण कामको बोझ बोकेर पनि उसको पिताले सट्टामा दैनिक एक रुपियाँ मात्र कमाएको पवनलाई थाहा छ खेलाचीमै महिनाको बिस रुपियाँ प्राप्त गर्ने कुरा पवनको सानो मन र मथिङ्गलले भ्याउन सक्दैन रित्तो मानवमा झुसीपाथी खन्याए जस्तै हुन्छ बडो दिनहीन भएर पवन भन्दछ होइन सर त्यसो गर्नु ठिक नहोला सहयोग करें पारिश्रमिक लिनु कसरी उचित हो रे तो, तो रकम भी ज्यादा ठूक भिताजी महीनाभरी तेत्रो परिश्रम करीस रुपया कमा मैं कने पुरस्कार चाहन सर हजार को नजीक आरो पवन को गला रसाय को शब्द कंपन थी वाक्य टुंग सकें पवन तुम साेटी बोर रहो मन वचन चरित्र सब प्रेटी तर तुम्हें सांसारिकता बुझे छह पवन बढी काम गराएर थोरै पारिश्रमिक दिनु वा कोहीसित काम लिएर कुनै पारिश्रमिक नदिनु यी दुवै शोषणका भिन्न भिन्नै किसिमहरू हुन् पहिलो श्रेणीमा तिम्रो पितालाई काम लगाउने सेठ जो छ त्यो शोषक छ बुझ्यौ त अब तिम्रो प्रस्ताव माने यदि भने म दोस्रो किसिमको शोषक हुन जान्छु सेठको शोषणबाट मुक्त हुन नसकेरै पिताम्बरले सिँगै समाजप्रति नमिठु दृष्टिकोण लिएका छन् तिमीलाई पनि थाहा छ नत्र भने तिम्रो पिता जस्तो सच्चरित्र र इमानदार मानिस कहाँ पाइन्छ आज शेठ जसरी तिम्रो पिताको दृष्टिकोणलाई विकृत तुल्यायो नि त्यो त्यही काम म तिम्रो लागि गरौँ तसर्थ पवन मैले अघि जो भने त्यो नै अन्तिम हो अब अँध्यारो पनि भइसक्यो घर जाऊ ल अणु छोरी पवनलाई ढोकासम्म पुर्याइदिउ अनि भोलि कतिखेर तिमीहरूको समय मिल्छ त्यो पनि मिलाऊ भट्टाचार्य उठेर बरानातिर लाग्छन् ढोका निर पुगेपछि अणु विदाको नमस्कार उठाउँछिन् हिजोदेखि एउटा कुराले मलाई नरमाइलो लागिरहेछ भन् तपाईँले पवन अप्ठ्यारो मान्दे भन्छ त्यो थाहा छ मलाई तपाईँ सानसानो कुराले पनि ठेस खाएर आहत भइरहनु हुँदो रहेछ हीन भावनाग्रस्त मन ठेसिलो हुन जान्छ पवनजी अनि कतै पातै मात्रै हल्लिए पनि मनमा घाउ लाग्छ त्यो हिजो जुन पैसा दिएको थिएँ मैले त्यो गुरु दक्षिणाको हो अग्रिम देश सुरक्षित हुन्छ भनेर मैले जान जान त्यसो गरेँ कि ल अँ धेरै हुन लाग्यो गुड नाइट मूल ढोका ढ्याममा लाग्छ पवनको मुख पनि टालिन्छ ऊ कुनै धारिलो तर्क पाउँदैन कि मुख खोल्न सकोस् मनमा फेरि ठेस लागे जस्तो आभाज कता कता हुन थाल्छ भेन भावनाले थिचारिएको आफ्नो अति संवेदनशील मनलाई फकाईफुलाइ गर्दै दह्रो तुल्याउँदै पवन घरतिर लाग्छ यो गुण सधैला सधैला धिन धिना धिना धिना धिना धिना धिना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 जब तिम्रो हात जब तिम्रो साथ जिन्दगीले पायो जीवाै फुल्यो भाग्य नै फुल्यो खुसी चारै तिर छनक दिन <laughs> दि नकिन नक दिन भिन्दी ननक दिन दिन न पाइलासँगै हिँडे सहयात्री बनिदियो हाँसो खुसी विसा हुने चौतारी बनिदियो मिलाए क्षति मिलाए छोरी मलाई नजानु हाँस देखाइ बिचै मानै छोडी मलाई नजानु नक दिन dhina nak dhina dhina nak dhina ho dhin dhina nak dhina dhin dhina nak dhina dhin dhina nak dhina ho दिन दिना, दिना, दिना, दिना, दिना, दिन उपन्यास घामका पाइलाहरूको सातौं अंक यही सकिन्छ हामी आशा गर्छौ आजको अंक तपाईलाई रोचक लाग्यो हवस् आजको अङ्क यति उपन्यास घामका पाइलाहरू र यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ सुन को इस को पार्टनर TBI ग्रूप नेपाल तथा मिक्सिंग भुवन पौडेल जैराम भोला पवन राजनुष गौतम प्रतिक्रिया काम संचार एट जीमेल